डेंटल टल क्लिनिका अबरगढ़ हरेक दिन विशेषज्ञ डॉक्टर उपलब्ध प्रबंध निर्देशक मेन बहादुर देवबा बागबजार, Samsung, Nokia, iPhone, LG, Sony, Lava, Colors, Carbon, Micromax, Intex, का मोबाइल तथा LED TV, NTC, Ncell, Smart, एलईडी टीवी फ्रिज एन टीसी रिचार्ज कार संपुन एसो एक मात्र पसल। को आधिकारिक विक्रेता सिटी कम्प्लेक्स बाघ बजार डेल फोन शून्य छ मोबाइल अन्ठानब्बे अन्ठाउन्न पचहत्तर चौध चौवालिस ओहो बुवा कहाँ यस्तो पानी खान लाग्नु भएको खै छोड्नु पानी न उमालेको पानी खायो भने हाम्रो शरीरमा विभिन्न रोगहरूले आक्रमण गर्न सक्छ त्यही भएर पानी एकदमै सफा हुनुपर्छ कि बुवा हाम्रो आँखाले देख्न नसक्ने साना साना पनि हुन्छन् पानीमा त्यसैले नि बुवा पानी उमालेर फ्युज प्रयोग गरेर फिल्टर गरेर या त पानी शुद्धिकरण विभिन्न विधिहरू प्रयोग गरेर मात्रै पानी खानु पर्छ के कसले बुआ? बुआ? सर अनि के? घर, र सफा शौचालय को, को प्रयोग सा सा कर साबुन पानी धो सा मेरे छोरी कूझ ल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 It's unity time. Time check. It's 3 p.m. Ke Sudur. Ke Simha Darbar. Sabai ko saadha unity khabar. Satyata, santulan. विश्वसनीयता को पर्याय Unity FM एम बयानबे दुई मेगा हर्ष में का हर Unity खबर प्रधानमन्त्रीद्वारा प्रमुख दलहरूसँग छलफल राज्य पुनर्संरचनाका बारेमा आयोगले तयार पारेको प्रस्तावमाथिको छलफल निष्कर्षविहीन गङ्गा मायाको जीवन रक्षाको माग गर्दै बालुवाटारमा धर्ना जापानका विदेश राज्य मन्त्री किसी नेपाल आउँदै किर्गिस्थानको चिनिया दूतावास नजिक आत्मघाती विस्फोट दिल्लीमा एउटा संगठित विश्यालयमा छापा नेपाली पनि पक्राउ रखिल नेपाल फुटबल संघको सा आसन्न निर्वाचनका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम शुरूकारी प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको पुनर्संरचना संविधान कार्यान्वयन लगायतका विषयमा प्रमुख दलहरूसँग छलफल गरेका छन् प्रधानमन्त्री निवास बाल अटारमा नेपाली काँग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूसँग प्रधानमन्त्री दाहालले छलफल गरेका हुन् बैठकमा प्रधानमन्त्री दाहालले स्थानीय तहको पुनर्संरचना र संविधान कार्यान्वयनका विषयमा साझा धारणा बनाउन आग्रह गरेका छन् तर प्रमुख प्रतिपक्षी नेकपा एमाले पहिलो सत्ता दलको स्पष्ट धारणा बनाउन माग गरेको थियो बैठकमा राज्य पुनर्संरचनाका बारेमा आयोगले तयार पारेको प्रस्तावमाथि छलफल भए पनि ठोस सहमति बन्न नसकेपछि छलफल निष्कर्षन भएको हो बैठकमा संविधान कार्यान्वयनका विषयमा पनि सामान्य छलफल भएको थियो बैठकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतम र माओवादीका नारायण काजी श्रेष्ठ लगायतका नेता सहभागी रहेका थिए काङ्ग्रेस सभापति शेरबहादुर देवबार र एमाले अध्यक्ष केपी शर्मा ओली भने विदेशमा भएकाले बैठकमा सहभागी भएनन् आमरण अनसनमा बस्दै आएकी गंगा माया अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेपछि उनको जीवन रक्षाको माग गर्दै नागरिक समाज र मानव अधिकारवादीहरूले प्रधानमन्त्री निवास बलटारमा छन् बालुवाटार गाडी धरना दिएका छन् विभिन्न पेसागत संगठनका पदाधिकारीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा धरना दिएका हुन् गंगा मायालाई न्याय दिन र उनका छोराको हत्यारालाई कारवाही गर्न धरनाका सहभागीहरूले माग राखेका थिए सर्वोच्च अदालतको आदेश पालना गर्न र गंगा मायाको जीवन रक्षाका लागि तत्काल पहल गर्न धरनाका सहभागीहरूले सरकारको ध्यान आकर्षण गराएका छन् गंगा अधिकारीले आफ्ना छोराको हत्यारालाई कारवाही गर्न माग गर्दै पटक पटक वीर अस्पतालमा आमरण अनसन गर्दा पनि सुनवाई भएको छैन आमरण अनसनमा रहेकी गंगा मायाको स्वास्थ्य अवस्था दिन प्रतिदिन चिन्ताजनक बन्दै गइरहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो जापानका विदेश राज्य मन्त्री नोबुकिसी तीन दिन नेपाल भ्रमण आउँदैछन् नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको साठी वर्षगाठका अवसरमा हुने कार्यक्रममा सहभागी का हुन विदेश राज्यमन्त्री ने नेपाल आउन लागेका हुन् उनी आज काठमाडौँ आउनेछन् र पर्सि बिहिबार हुने कार्यक्रममा भाग लिने काठमाडौँ स्थित जापानी दूतावासले जनाएको छ नेपाल बसाका क्रममा उनले उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् व्यक्तिलाई बेपत्ता पारेका विरूद्धको अन्तर्राष्ट्रिय दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ नेपालमा पनि मानवाधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् सरकारले बेपत्ता पारेका व्यक्तिको छानबिन गर्न आयोग नै गठन गरेको छ आयोगले बेपत्ता पारेका व्यक्तिको छानबिन गर्न तयार गरेको निर्देश लागू सक लागु भइसक निर्देशिका लागू भइसकेको छ आयोगमा सोमबारसम्ममा अठाइस जना चौसठीजना बेपत्ता व्यक्तिको खा खोजबिनको लागि उजिरी दर्ता भएका छन् दस वर्षे सशस्त्र द्वन्दका बेला सुरक्षा निकाय र द्वन्द्वरत पछिबाट बेपत्ता पारेका व्यक्तिको खोजी अझैसम्म हुन नसक्दा बेपत्ता पारेका व्यक्तिको परिवारमा मनोसामाजिक समस्या परेको मानवाधिकारवादी संस्थाले जनाएका छन् राष्ट्रिय मानवाधिकार आयोगमा उजिरी दर्ता भएका मध्ये आठ सय बयालिसजनाको स्वास्थ्य अवस्था अहिलेसम्म पनि थाहा हुन सकेको छैन आयोगले विज्ञप्ति निकालेर सशस्त्र द्वन्द्वका बेला व्यवस्था पारेका व्यक्तिको अवस्था सार्वजनिक गर्न सरकारलाई निर्देशन पनि दिएको छ कञ्चनपुरमा नेपाल भारत सीमामा रहेको महाकाली पुलमा साढे चार किलो चरेस सहित जना नेपाली पक्राउ परेका छन् चार किलो छ ग्राम चरेस सहित कोहलपुरकी शान्ति बुढा थोकी विमल घरती मगर र कञ्चनपुरको भीमदत्त नगरपालिकाको खैर भट्टीका लक्ष्मण सुनवारलाई भारतीय सुरक्षा बल एस एस ले पक्राउ गरेको हो महेन्द्रनगरबाट वनवास जाँदै गरेका बेला उनीहरू पक्राउ परेका हुन पक्राउ परेकी शान्ति बुढाथोकीले विमल घरती मगरले दस हजार दिने भन्दै चरेस ओसार गर्न लगाएको बताएको प्रहरीले जनाएको छ प्रहरी कार्यालय गड्डा चौकीका अनुसार उनीहरूलाई एसएसबीले पक्राउ गरी भारतीय प्रहरीको जिम्मा लगाएकाले अब कारवाही प्रक्रिया पनि भारतमै अघि बढ्नेछ यसअघि डडेलधुरामा प्रहरी प्रमुख रहेका डीएसपी विपिन कुमार कर्मचारीको सरवा भएपछि जिल्लाको नयाँ प्रहरी प्रमुख डीएसपीका रूपमा प्रेम बहादुर शाही हाजिर भएका छन् यसअघि लागू नियन्त्रण ब्यूरो काठमाण्डुमा रहेका प्रहरी नायब परिचय शाही सरू भएर जिल्ला प्रहरी कार्यालय डडेलधुरा पुगेका हुन् पाँच दिन पहिले जिल्लामा हाजिर हुनुभएका प्रहरी नायब परिचय शाहीले आज पत्रकार संघ परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् परिचयात्मक कार्यक्रममा डिएसपी शाहीले लागू औषध बिक्री वितरण तस्करी हिंसात्मक क्रियाकलाप न्यूनीकरणमा कसिएर लाग्ने बताउनुभयो जिल्ला सदरमुकाम क्षेत्रमा लागु औषध प्रयोगकर्ताहरू देखिन थालेको बारे पत्रकारहरूले जानकारी गराएपछि डिएसपी शाहीले आफू लागु औषध नियन्त्रण ब्युरोबाटै आएकाले सोको विरुद्ध काम गर्न सहज हुने बताउनुभयो जिल्लामा शान्ति सुरक्षामा खल पुर्याउने तत्त्वको रूपमा जुवा तास मदिरा सेवन र घरेलु हिंसा नै रहेको पत्र, पत्रकारहरूले उहाँलाई जानकारी गराएका थिए यस शान्ति प्रक्रियालाई फितलो पार्ने प्रयास निरुत्साहित गर्न पत्रकारहरूलाई उहाँले सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो <्याग> किर्गी स्थानको राजधानी विस्केक स्थित चिनिया दूतावास नजिक आत्मघाती विस्फोट भएको छ विस्फोटमा परि कार चालकको मृत्यु भएको छ भने अरू तीनजना दूतावासका कर्मचारी घाइते भएका छन् घाइते सबै किर्गीस नागरिक हुन् एउटा कार आएर दूतावासको गेटमा ठोकिएको र राजदूतको निवास अगाडि विस्फोट भएको स्थानीय अधिकारीहरूले जनाएका छन् विस्फोट लगतै दूतावासमा रहेका कर्मचारी र नजिकै रहेको अमेरिकी दूतावासका कर्मचारीलाई सुरक्षित स्थानमा लगिएको थियो घटनाबारे अनुसन्धान शुरू गरिएको अधिकारीहरूले जनाएका छन् भारतको नयाँ दिल्लीमा एउटा संगठित वेशमा प्रहरीले छापा मारेर आठजनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा नेपाली पनि रहेको प्रहरीले जनाएको छ जीबी रोड स्थित छापा मारेर प्रहरीले वैदेशयका सञ्चालक आफक हुसेन र उनकी पत्नी सायरा बानोलाई पक्राउ गरेको हो उनीहरूले स्व क्षेत्रमा छवटा त्यस्ता वेश्यालय सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छवटा वेश्यालयमा करिब दुई युवतीलाई प्रयोग गरेर उनीहरूले आफ्नो धन्दा सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खोलेको छ देह व्यापारमा लागे लगाइएका युवती मध्ये केही नेपाली पनि रहेका छन् हुसेन दम्पतिका चालक रमेश पण्डित नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ तर उनको ठेगाना भने खुलाएको छैन उनलाई पनि प्रहरीले पक्राउ गरेको छ पण्डितले हुसेनको कारोबार हेर्ने गरेको र हिसाब राख्ने गरेको बताएको छ पण्डितका साथबाट ब्रामद डायरीमा कारोबारको दैनिक विवरण पाएको र ती विवरणअनुसार दैनिकी दस लाख रुपियाँसम्म हुने दम्पतिले वैचालयबाट कमाउने गरेको प्रहरीले जनाएको छ अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न निर्वाचनका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम शुरू भएको छ कार्तिक आठका लागि तय भएको निर्वाचनमा अध्यक्ष पदका लागि कम्तीमा पनि तीनजनाको उम्मेद्वारी पर्ने देखिएको छ सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मनाङमा मर्स्याङदी क्लबका संस्थापक एवं पूर्व अध्यक्ष टासेघले अध्यक्षतामा उम्मेद्वारी घोषणा गरेपछि एन्फाको चुनाव रोचक हुने देखिएको छ पछिल्लो समय फुटबल बाट टाढा रहेका घलेलाई मनाङ मर्स्याङदी क्लबले इन्फा अध्यक्षको रूपमा अगी सारेको हो घको उम्मेद्वारी घोषणा भएसँगै अब अन्य दावेदारहरूले पनि आफ्नो उम्मेद्वारी सार्वजनिक गर्ने सम्भावना छ इन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ तथा उपाध्यक्ष कर्माछिरिङ शेर्पाले पनि यसअघि औपचारिक अनौपचारिक कार्यक्रमहरूमा एन्फाध्यक्षमा उम्मेद्वारी दिने बताएका छन् यसै गरी पूर्व राष्ट्रिय खेलाड़ी एवं नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञान राज शर्माको नाम पनि सम्भावित उम्मेद्वारको रूपमा चर्चामा रहेको छ प्रधानमन्त्रीद्वारा प्रमुख दरहरूसँग छलफल राज्य पुनर्संरचनाका बारेमा आयोगले तयार पारेको प्रस्तावमाथिको छलफल निष्कर्षविहीन गङ्गा मायाको जीवन रक्षाको माग गर्दै बालटारमा धर्ना जापानको विदेश राज्य मन्त्री केसी नेपाल आउँदै किर्गिस्तानको चिनिया दूतावास नजिक आत्मघाती विस्फोट दिल्लीमा एउटा सङ्गठित विष्यालयमा छापा नेपाली पनि पक्राउ